Every Thursday from 8 a.m. on the on Big FM 101.2 MHz गुड मर्निङ लेडिज एन्ड जेन्टलमेन नमस्ते अनि स्वागत गर्न चाहन्छौम अन वान टू मेगा हर्चमा कार्यक्रम सुन्दै हुनुहुन्छ वेल यो कार्यक्रमको बारेमा भन्नुपर्दा टोटल्ली फिमेल ओरिएन्टेड सो र यो कार्यक्रम आउने गर्दछ प्रत्येक बिहिबार बिहान आठ बजेदेखि नौ बजीसम्म बेगाफम अन वान पोइन्ट टू मेगा हर्चमा विश्वभर हामीलाई सुन्न चाहनुहुन्छ वा अनलाइन सुन्न चाहनुहुन्छ भने हाम्रो अफिसियल वेबसाइट डब्लु डब्लु यो कार्यक्रममा रूपमा ल्याउने गर्दछौ आजको टाइममा मैले चिकित्सा क्षेत्रलाई रोजेको छु र चिकित्सा क्षेत्रबाट एउटा स्ट्रङ इन्डिपेन्डेन्ट लेडीलाई यहाँ कार्यक्रममा अतिथिको रूपमा ल्याएको छु विगत आठ वर्षदेखि चिकित्सा क्षेत्रमा लागिरहनु भएकी डाक्टर सरिता तुलाधर ढकाल चिकित्सा क्षेत्रमा नौलो नाम होइन गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल सर्च सेन्टरमा वा डिपार्टमेन्ट अफ अप्थामोलोजीमा एसोसिएट प्रोफेसर भएर र हेड अफ डिपार्टमेन्ट भएर कार्यरत हुनुहुन्छ र त्यो बाहेक मेट्रो सिटी हस्पिटलमा आई कन्सल्टेन्टको रूपमा पनि सेवा दिइरहनु भएको छ त्यो बाहेक समाज सेवामा पनि आफूलाई संलग्न गराइराख्नु भएको छ र आफ्नै क्लिनिक जुन रहेको छ मेट्रो आई क्लिनिक पृथ्वी चौकमा रहेको मेट्रो आई क्लिनिकमा फ्री आई चेकअप गराएर पनि उहाँले समाज सेवामा पनि आफूलाई संलग्न गराइराख्नु भएको छ यस्तो प्रभावशाली व्यक्तित्वलाई कार्यक्रममा पाउँदाखेरि म एकदमै खुसी छु र धेरै ढिला नगरिकन उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु स्वागत छ म्याम धन्यवाद सो कस्तो लागिरहेछ स्टुडियोमा आउँदाखेरि हाम्रो सरिता म्याम चाहिँ केमा व्यस्त हुनुहुन्छ त आँखा विशेषज्ञ भएकोले आँखाको पेसेन्टहरू हेर्ने अनि मेडिकल कलेजमा भएकोले विद्यार्थीहरूलाई पढाउनेटिजमा बिजी छ त्यो बाहेक चाहिँ हामी मलाई चाहिँ अर्को प्रश्न गर्न मन लाग्यो तपाईँलाई होइन महिलाहरूलाई चाहिँ चिकित्सा क्षेत्र होस् वा जुनसुकै क्षेत्रमा चाहिँ अलिकति गाह्रै हुन्छ अप्ठ्यारै हुन्छ होइन चिकित्सा क्षेत्र भन्ने डाक्टरी पेसा भनेर चाहिँ भनौँ होइन ठेट नेपालीमा भन्दाखेरि चाहिँ यो अङ्गालिसकेपछि चाहिँ समाजमा जुन हाम्रो एउटा स्ट्याटस हुन्छ प्रतिष्ठा हुन्छ मान सम्मान जुन हामीलाई चाहिँ पब्लिकले दिने पर्दछन् त्यो चाहिँ अलिकति भिन्न हुन्छ वा छुट्टै हुन्छ होइन प्रतिष्ठित व्यक्तिको रूपमा चाहिँ हामीले लिन्छौँ चिकित्सा क्षेत्रमा लाग्नुभएका महिला हुन वा पुरुष जो कोहीलाई पनि हुनसक्छ तपाईँले चाहिँ यो एमबिबिएस गर्छु भनेर चाहिँ जब सोच्नुभयो निर्णय गर्नुभयो त्यसपछि कस्ता कस्ता खालका अप्ठ्यारा परिस्थितिहरू आए अब मैले एमबिबिएस अहिले आजभोलि एमबिबिएस अलि सजिलो भएको गर्नको लागि हजुर मान्छेले चाहेमा गर्न सक्ने सक्छन् हाम्रो जमानामा एमबिबिएस गर्ने बेलामा त्यति प्राइभेट मेडिकल कलेजहरू थिएन हजुर एउटा मनिपाल थियो अर्को धरान थियो अनि अब अर्को आइएमै भयो कि आइएम भनेको टिचिङ हस्पिटल नभए अब कि स्कलरसिप लिएर बाहिर पढ्न जानुपर्थ्यो अनि त्यतिखेर पढ्नको लागि अहिले जस्तो चाहेर त्यति हुनुपर्छ अल्टरनेटिभन्दा नि एकदमै कम्पिटिसन टफ कम्पिटिसन हुन्थ्यो सबै स्कलरसिपको सिटहरू हुन्थ्यो अब पेइङ सिटहरू पनि हजुर एकदमै लिमिटेड नेपालमा एउटा थियो धरानमा पनि अब लिमिटेड थियो त्यही भएर त्यतिखेर चाहिँ एकदम रियल ट्यालेन्टेड मान्छेहरूले मात्रै पाउ रियल कम्पिटिसन हुन्थ्यो अहिले चाहिँ अलिक सजिलो भएको छ मेडिकल कलेजहरू धेरै छ त्यही भएर त्यतिखेर अहिलेभन्दा अलिक गाह्रै नै थियो तपाईँ चाहिँ एउटा आफ्नो ट्यालेन्टको हिसाबले होइन तपाईँको स्किलको हिसाबले चाहिँ तपाईँले त्यो सिट पाउनुभयो भनेर चाहिँ भनौँ होइन त्यो बाहेक चाहिँ कलेजमा पढ्दाखेरिको जुन दिन रहेको छ तपाईँले चाहिँ आफ्नो एमबिबिएस कम्प्लिट टिचिङ हस्पिटलबाट जुन चाहिँ रहेको छ महाराजगमा सन् दुई हजार तिनमा चाहिँ कम्प्लिट गर्नुभएको तपाईँले होइन कलेजको त्यो स्टडीको टाइममा पनि त्यस्तो केही अरू परिस्थितिहरू जुन चाहिँ अलिकति गाह्रो थियो त्यस्तो केही थियो म्याम अब गाह्रो भनेको त्यतिखेर मेडिकल कलेजहरू अलिक कमै हो हजुर र पढ्नको लागि पनि अब अहिलेको जति धेरै कलेजहरू भएर बुक्सहरू पनि होइन अब अहिले त भनौँ क्वेसन ब्याङ्कै हुन्थ्यो रिसोर्सेसहरू धेरै हुन्थ्यो हाम्रो जमानामा रिसोर्सेसहरू अलिक कमै हुन्थ्यो तर हाम्रो चाहिँ हाम्रो जमाना पनि थियो अहिले पनि छ त्यो चाहिँ भयो अप्ठ्यारा परिस्थितिका कुराहरू होइन डक्टर भइसकेपछि आफैमा पनि एउटा हुन्छ नि जति चाहिँ एकदमै प्रेस्टिजियस जब हो यो त्यति नै च्यालेन्जिङ जब हो पनि भनेर भन्छु है म चाहिँ हेर्दाखेरि पनि तपाईँले आफै एज अ डक्टर फेस गर्नुपर्ने च्यालेन्जेसहरू चाहिँ के हो चुनौतीहरू चाहिँ के के हुन् च्यालेन्जिङ त मेडिकल प्रोफेसन एकदम च्यालेन्जिङ कुरा हो किनभने सानो कुरामा डक्टरको लापरवाही सानो कुरालाई हामीले गर्दाखेरि पनि मान्छेको हेल्थसँग रिलेटेड होइक टेड राइफसँग रिलेटेड हो कति बेला सानो हामीले अब अलिकति लापरवाही मान्छेको ज्यान पनि जान सक्छ आँखाकै कुरा गरौँ सानो कुरालाई सिरियसली पेसेन्टलाई हामीले अब काउन्सिल गर्न सकेनौँ भने पनि अथवा हामीले टाइममै म्यानेजमेन्ट गरेनौँ भने पनि मान्छे ब्लाइन्ड पनि हुनसक्छ त्यही भएर मेडिकल प्रोफेसन भनेको चाहिँ च्यालेन्जिङ नै हो त्यो बाहेक चाहिँ तपाईँ तपाईँको चाहिँ अलिकति पर्सनल लाइफसँग पनि म अलिकति जोडिन चाहेँ होइन तपाईँ चाहिँ एज अ डाक्टर भएर चाहिँ काम गरिरहनु भएको इन्डिपेन्डेन्ट भएर होइन त्यो बाहेक चाहिँ एउटा फ्यामिली पर्सन तपाईँ म्यारिड हुनुहुन्छ एउटा सानो नानी पनि छ होइन त्यो हिसाबले पनि घरमा एउटा म्यारिड लेडी भइसकेपछि अब एज अ डटर इन ल होइन बुहारी भएर कसैको श्रीमती भएर आमा भएर तपाईँले एउटा भूमिका निर्वाह गरिरहनु भएको छ जब तपाईँ घरबाट बाहिर निस्कनुहुन्छ एउटा डक्टर भएर चाहिँ आफ्नो भूमिका निर्वाह गरिराख्नु भएको छ समय व्यवस्थापन कसरी गर्नुहुन्छ तपाईँ अब डक्टर भनेपछि त अब प्राइभेट लाइफ भनेको त एकदमै कमै हुन्छ आफ्नो जस्तो गाह्रो भए पनि आफू आफ्नो ड्युटी पहिला पुराउनु पर्छ आफूलाई सन्जो भइरहेको छैन तर अब उहाँ पेसेन्टहरू छन् भने ड्युटीमा पुग्नै पर्ने हुन्छ अब अब फ्यामिली पर्सन भएपछि अब फ्यामिलीलाई पनि टाइम दिनुपर्छ अब बच्चा भएपछि बच्चालाई पनि टाइम दिनु पर्यो तर सबै चिज चाहिँ टाइम मिलायो भने सबै चिज मिल्छ कलेजमा पनि अब पेसेन्ट छैन भनेर अब आरामले बस्न पनि पाएन स्टुडेन्टलाई पनि अब प्रिपेयर गर्नु पर्यो त्यही किसिमले प्रिपेयर गर्नु पर्यो नलेज पनि अप टु डेट गर्नु पर्यो सर इक्जामहरू लिनु पर्यो होइन टाइम म्यानेज गर्ने अब लाई पनि पढाउनु पर्यो होइन मिलाइराखेको छु तपाईँको चाहिँ यो भयो तपाईँको प्रोफेशनल लाइफ होइन अब एउटा पेसेन्टहरूलाई टाइम दिनु पर्यो स्टुडेन्ट्सहरूलाई टाइम दिनुपऱ्यो त्यो आफ्नो ठाउँमा छँदैछ र त्यसरी नै टाइम चाहिँ म्यानेज गरिराख्नु भएको छ तपाईँले तपाईँको चाइल्डहुड डेजतर्फ चाहिँ यसो फर्केर जान चाहे फ्ल्यास ब्याक्सिएसनतर्फ चाहिँ जान चाहे तपाईँको बाल्यकाल चाहिँ कसरी बित्यो अब बाल्यकालमा चाहिँ म अलिकति स्टुडियस टाइपकै थिएँ बढी पढाइ लेखाइमै ध्यान दिने अरू कुरामा त्यति गर्दैन थिएँ होइन त्यही भएर पनि तपाईँको चाहिँ यो एसएलसी इक्जाममा चाहिँ तपाईँ ओभरअल नेपालमा अब जब चाहिँ बोर्ड सिस्टम थियो वा हुन्छ नि अहिले चाहिँ ग्रेड सिस्टम आएको छ जब बोर्ड सिस्टम आएको छ त्यति बेला चाहिँ तपाईँ नाइन्थ हुनुभएको रहेछ होइन बोर्डमा चाहिँ बोर्ड नाइन्थ हुनुभएको होल नेपालमा सो स्टडियस चाहिँ हुनुहुँदो रहेछ भनेर चाहिँ यतिकै पनि थाहा हुन्छ होइन त्यो बाहेक हुन्छ नि साथीभाइहरूसँगको जुन एउटा सम्बन्ध हुन्छ उनीहरूसँग चल्ने खेल्ने त्यस्तो केही भइहाल्थ्यो तपाईँको घरमा चाहिँ कस्तो थियो तपाईँको हुन्छ नि अब तपाईँको आमा एउटा कनेक्सन उहाँहरूसँगको जुन एउटा हुन्छ नि अनि थियो? थियो थियो डैडी हामीसँग हुनुहुन्छ डाक्टर सरिता तुलाधर ढकाल जो चाहिँ गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरको डिपार्टमेन्ट अफ को एसोसिएट प्रोफेसर र एचओी पनि हुनुहुन्छ I consultant ko rupma karyarat pani hunu huncha we have a lady who is truly bold and beautiful time for the first commercial break of the show to stay tuned to bigger from on 1.2 mega hertz वेलकम ब्याक वान मोर टाइम कार्यक्रम सुन्दै हुनुहुन्छ वर्ल्ड एन्ड ब्युटिफुल स्टेसन टू 1.2 हर्चमा यो कार्यक्रम तपाईँले प्रत्येक बिहिबार बिहान आठ बजीबाट नौ बजेसम्म सुन्न सक्नुहुनेछ सृजनाको साथमा र आज हामीसँग एकदमै स्पेसल गेस्ट हुनुहुन्छ डाक्टर सरिता तुनाथर ढकालसँगको कुराकानी तपाईँले सुनिरहनु भएको छ बेगाफमन वान पोइन्ट टू मेगा हामीले चाहिँ ब्रेकभन्दा अगाडि बाल्यकालको बारेमा चाहिँ कुराकानी गरिरहेका थियौँ होइन तपाईँको बाल्यकाल चाहिँ कसरी बित्यो भनेर चाहिँ कुराकानी गरेको थियौँ लाइफमा थुप्रै ठाउँमा चाहिँ तपाईँले मान्छेहरू चाहिँ भेटिराख्नु भएको छ होइन मान्छेहरूसँग चाहिँ इन्टरेक्ट गरिराख्नु भएको छ पेसेन्टहरूसँग डिल गर्नुहुन्छ तपाईँको करियर वाइज हेर्ने हो भने पनि एउटा सक्सेसफुल करियर चाहिँ रहेको छ तपाईँको होइन यो सबै भइरहँदाखेरि तपाईँको जीवनमा बिर्सनै नसक्ने क्षण पनि छन् होला त्यस्तो कुनै छ भने सेयर गरिदिनुहोस् न अब मेरो लाइफमा बिर्सन नसक्ने क्षणहरू त पेसेन्टसँगको त निकै छन् हजुर होइन आफूको पेसेन्टहरू कतिजना होपै गुमाएर आएको हुन्छन् तिनलाई भिजन दिन सक्नु पनि ठूलो कुरा हो जस्तो धेरै छन् र त्योभन्दा पनि मेरो लाइफमा मेरो छोरी जन्मिनु चाहिँ मेरो लागि निकै ठूलो अचिभमेन्ट हो घर गएर आफ्नो सबै दिनभरिको थक छोरीसँग बस्दाखेरि सबै चिज बिर्सन बिर्सिन्छु हजुर भनेपछि जुन मातृत्वको जुन एउटा अनुभव रह्यो त्यो चाहिँ तपाईँको लागि बिर्सनै नसक्ने क्षण भनेर चाहिँ भन्नुपर्छ यो चाहिँ भयो तपाईँको बिर्सनै नसक्ने क्षणको कुरा चाहिँ हामीले गर्यौँ अलिकति पर्सनल लेभलमा चाहिँ हामी गएका थियौँ फेरि पनि स्वास्थ्य क्षेत्रमा तपाईँको प्रोफेसनल लाइफमा चाहिँ फर्कन चाहन्छु म स्वास्थ्य क्षेत्र चाहिँ आफै पनि संवेदनशील क्षेत्र होइन चिकित्सकको सानो लापरवाहीले पनि मान्छेको हुन्छ नि जीवनमा चाहिँ ठुलो प्रभाव पार्छ सकारात्मक हिसाबले हुनसक्छ नकारात्मक हिसाबले पनि हुनसक्छ होइन मान्छेले चाहिँ नयाँ जीवन पाउन पनि सक्छ उसले चाहिँ त्यही जीवन गुमाउनु पर्ने पनि हुनसक्छ होइन त्यो हिसाबले हेर्ने भने चाहिँ यो एउटा संवेदनशील क्षेत्र अहिले धेरै विद्यार्थीहरू चाहिँ यो जुन चिकित्सा क्षेत्र रहेको छ वा स्वास्थ्य क्षेत्र रहेको छ यसमा चाहिँ आइरहेका छन् होइन अध्यापनका क्रममा पढाउने क्रममा चाहिँ कोस्ता खालका विद्यार्थीहरू पाउनु भएको छ तपाईँले विद्यार्थीहरू अब पहिलाको नम्बर जमानामा अहिलेको र अहिलेकोमा नम्बर अफ मेडिकल कलेज एकदम धेरै भइसक्यो स्टुडेन्टहरू पनि धेरै छन् त्यही अनुसार इजी पहिलाको भन्दा चाहिँ अलिकति पढ्न मेडिकल सजिलो भएको छ राम्रो पढ्ने विद्यार्थी पनि छन् नपढ्ने पनि छैनन् होइन कुनै न कुनै चाहिँ त्यति धेरै बाबाआमाको करले पढेको जस्तो पढ्ने जस्तो विद्यार्थीहरू पनि छन् त पहिला पनि हुन्थ्यो होला तर मैले अब अहिले चाहिँ टिचर भएँ होइन हाम्रो जमानामा स्टुडेन्ट पनि कम हुन्थ्यो अहिले चाहिँ कोही चाहिँ बाबामाको करले पढेको जस्तो आफ्नो लागि होइन अरूको लागि पढिदिएको जस्तो गर्नेहरू पनि भेटिन्छन् धेरै होइन एक दुईजना छन् त्यस्तो पनि भेट्नुहुन्छ हजुर स्टुडेन्टहरूसँग चाहिँ कसरी डिल गर्नुहुन्छ म्याम हुन्छ नि उनीहरूसँग एउटा कम्युनिकेसन किनभने एमबिबीएस पढ्ने भनेको चाहिँ अलिकति मेच्युरटी भएर नै उनीहरू चाहिँ एमबिबीएस पढ्न आइसकेका हुन्छन् होइन कसरी डिल गर्नुहुन्छ उनीहरूसँग अब उनीहरूलाई त आफ्नै साथी साथीहरू जस्तै गरेर ट्रिट गर्छौँ उनीहरूको जन जुन कमजोरी हो हजुर अब त्यही कमजोरीलाई नै अब कसरी गर्ने भनेर त्यसरी नै पढाइ राखेको हुन्छु अब कमजोरीलाई नै बढी फोकस गर्छु जान्नेलाई त त्यसै जान्छ नजान्नेलाई कसरी हुन्छ होइन ध्यान नदिनेलाई कसरी हुन्छ उनीहरूलाई अगाडि बढाउने कोसिस गर्छौँ हामी चाहिँ यो चाहिँ तपाईँको अलिकति एज अ प्रोफेसर होइन कसरी चाहिँ पढाउनुहुन्छ कसरी अध्यापन गराउनुहुन्छ त्यो कुरा भयो आँखामा चाहिँ तपाईँले स्पे हुन्छ नि एउटा स्पेसलाइज डिग्री चाहिँ हात पार्नु भएको छ भनेर चाहिँ भनौँ होइन बना। अप्थामोलोजी भनेर चाहिँ भनौँ अहिले चाहिँ हुन्छ नि बिरामीहरू धेरै थरीका हुन सक्छन् तर अहिलेको ट्रेन्डमा अब अहिलेको समयमा चाहिँ कस्ता खालका बिरामीहरू चाहिँ बढी आउने गर्दछन् यो पानी पर्ने बेला गर्मी बेला हो हजुर यसमा चाहिँ कन्जन्टिभाइटिस जुन नर्मल पेसेन्टहरूले मान्छेले बुझ्छ कि आँखा पाक्ने रोग भन्ने हजुर कन्जन्टिभाइटिसहरू बढी हुन्छ त्यो सरुवा रोग होइन अनि अरू एलर्जी हुने आँखामा चोटपटक लागेर आउने अरू बढी हुन्छ जस्तो अब मोतीबिन्दु हुने पेसेन्टहरू होइन ग्लास लगाउनु तपाईँको चाहिँ यो जुन आठ वर्षको अनुभव रहेको छ चिकित्सा क्षेत्रमा यो क्षेत्रमा आउँदाखेरि पहिला र अहिलेको जुन एउटा हेल्थ प्रब्लम्सहरू छ नि आँखालाई लिएर जुन समस्याहरू रहेको छ नि कस्तो कस्तो खालको भिन्नताहरू पाउनु भएको छ केही नयाँ खालको त्यस्तो खालको हुन्छ नि प्रब्लम्सहरू पनि आइराखेको छ वा आठ वर्ष अगाडि जस्ता खालका समस्याहरू थिए त्यस्तै खालका समस्याहरू छन् कुन क्षेत्रबाट चाहिँ बढी मान्छे पेसेन्टहरू पहिला त सहरको मात्रै आउँथे अहिले त अवेरनेसले पनि होला टाढा टाढाको हाम्रो हस्पिटलमा टाढा टाढाको म्याग्दीबाट बाग्लुङबाट स्याङ्जाबाट होइन धमौलीबाट पेसेन्टहरू आउँछन् अनि पेसेन्टहरू चाहिँ अब त्यही हो सिजन वाइज पेसेन्टहरू आइराखेको हुन्छ अब अहिलेको पेसेन्टहरू होइन सहरको मान्छेहरू पहिलाको मान्छेलाई त्यतिखेर अहिले हाम्रो नेपालमा पनि आँखाको लागि लेजर अपरेसन छ होइन ल्यासिक छ हजुर चस्मा लगाउनेहरूलाई पहिला त्यतिखेर आठ वर्ष अगाडि थिएन नेपालमा हजुर त्यही भएर अहिले ल्यासिक गर्ने भनेर कति मान्छे आउँछन् हजुर अनि हामीले त्यो ल्यासिकको लागि ल्यासिक चाहिँ काठमाडौँ तिलगङ्गा आँखा अस्पतालमा हुन्छ हजुर हामीले पेसेन्टहरूलाई ल्यासिकको लागि पनि पठाइरहेछौँ होइन पहिला आठ वर्ष अगाडि त्यस्तो हुन्थेन त्यो एउटा फरक होइन अनि अब अहिले नयाँ नयाँ टेक्नोलोजीहरू अब आइरहेको छ हजुर यो सँगसँगै चाहिँ गण्डकी मेडिकल कलेजको यो जुन कुराकानी uh, रहेको छ वा त्यो सन्दर्भ जुन रहेको छ त्यसलाई पनि अलिकति जोड्न चाहे गण्डकी मेडिकल कलेजमा चाहिँ अप्थामोलोजी डिपार्टमेन्टले चाहिँ कस्तो कस्तो खालको सुविधाहरू चाहिँ प्रदान गर्छ त अब हाम्रोमा चाहिँ होइन आँखाको अल रेगुलर चेकअपहरू हुन्छ होइन अनि त्यसपछि मोतीबिन्दुको अपरेसन हुन्छ अनि त्यसपछि हाम्रोमा जलबिन्दुको टेस्ट हुन्छ होइन हजुर भिजुअल फिल्ड हुन् हजुर पनि हुन्छ हजुर अल्ट्रासाउन्ड हुन्छ अनि अब त्यस्तै आखाको हो आँखाको सबैमा यो चाहिँ भयो कस्तो कस्तो खालको सर्भिसेसहरू चाहिँ प्रोभाइड गर्नुहुन्छ भनेर चाहिँ मैले अलिकति कुराकानी गरेँ आखाको ख्याल चाहिँ एकदमै राख्नुपर्छ होइन किनभने एउटा सानो परेला आँखामा पऱ्यो भने पनि कति बिजाउँछ हामीलाई कति गाह्रो हुन्छ होइन भनेपछि आँखा आँखाको ख्याल चाहिँ एकदमै राख्नुपर्छ सेन्सिटिभ अर्ग्यान भनेर चाहिँ भनौँ त्यो हिसाबले पनि हामीले चाहिँ के गरिराखेका हुन्छौँ भने हामीले चाहिँ आँखाको ख्याल राख्नुपर्छ भनेर पनि जानेर वा नजानेर आँखालाई चाहिँ अलिकति ख्याल राख्न खोजिराखेका हुन्छौँ तैपनि कुनै कुनै अभ्यासहरू कुनै कुनै कुराहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि अलिकति गर्दाखेरि गलत अभ्यासहरू जस्तो लाग्छ तपाईँलाई अब मान्छेले आँखामा केही फोहोर पर्यो भने प्रायः गाउँतिरको मान्छेहरूले आखामा महा हाल्छन् हजुर महा हाल्नु भएन हजुर होइन अब के भन्छ आँखामा कसैले तेल पार्दै हालिदिन्छन् होइन सानो बच्चाहरूलाई कसैले आमाको दुध हाल्छन् आँखामा त्यस्तो केही पनि हाल्नु हुँदैन अनि कसैले अब आँखामा होइन फोहोर पस्यो त्यो पर्यो भने पनि आँखा बेसरी वास गर्छन् पानीले त्यो पनि धेरै पनि वास गर्नुहुन्न ठिक मात्रामा गर्नुपर्छ अनि अब गाजलै लाउने पनि खास हो त केटी मान्छेहरूले गाजर लाउँछन् गाजलै पनि अब केले बनाएको छ होइन गाजलले पनि कसैलाई एलर्जी हुनसक्छ कसैले गाजर लगाएर आँखा सुन्नेर आउने त्यो हुनसक्छ अनि अब कसैको चाहिँ अब आँखामा केही चिज पर्यो भने पनि प्राइमरी केयर गर्न सक्छ नि मान्छेले त्यो पनि नगरिदिने अब जस्तो एसिड केही पर्यो भने पानीहरूले वास गर्ने होइन अनि मात्र अब कहिलेकाहीँ सुपर ग्लु नै पर्छ होइन वास गर्ने जुन हामीले प्राइमेरी त घरमै गर्न सक्छौँ वास गरेर हस्पिटल आउने त्यति पनि नगर्ने यस्तो चिजहरू चाहिँ मान्छेले गरिराखेको हुँदैन गर्नु त्यो चाहिँ भयो होइन त्यो बाहेक चाहिँ हुन्छ नि यो पानीको कुरा पनि गरौँ म्याम है पानीले जब हामी आँखामा स्प्लास गर्छौँ पानीले चाहिँ छ्याप्छौँ आँखामा त्यो पानी पनि अब त्यो डाइरेक्ट ट्यापको वा धाराको पानी प्रयोग गर्ने हो कि वा एकदमै सफा पानी प्रयोग गर्ने होला हो कि की। किनभने धाराबाट आएको पानी चाहिँ माटो नै माटो भएको पनि हुनसक्छ होइन मान्छे चाहिँ अलिकति कन्सियस हुने हिसाबमा उल्टै हुन्छ नि झन् त्यहाँ चाहिँ एउटा त्यसले नै दुर्घटना निम्त्याउन सक्छ कि होइन त्यसमा चाहिँ के भन्नुहुन्छ अब धाराको पानी सफा राम्रो छ भने त ठिकै छ होइन अब त्यो धाराको पानी नै सफा छैन भने सेडिमेन्ट नभएको पानी छ भने त्यो भएन नभए होइन हामीले डेस्टिल वाटरहरू हुन्छ त्यसले वास गर्न सक्छौँ वास गर्नेले चाहिँ हामीले के गर्छौँ भने त्यसले डेली वास गर्दा चाहिँ आँखाको फोहोरहरू निस्किन्छ कचेराहरू निस्किन्छ होइन केही फरेन बडी परेछ भन्ने निस्किन्छ तर धेरै वास गर्यो भने आँखामा जुन हाम्रो आँसु हुन्छ आँसु नै निस्किन्छ होइन आँसु भनेको आँखाको लागि प्रोटेक्टिभ त्यसमा प्रोटेक्टिभ मेकानिजम हुन्छ क्या त्यसमा आँखालाई प्रोटेक्सन गर्ने आँखाको न्युट्रिसनहरू आँसुबाटै धेरै वास चाहिँ भिगरस वा गर्नु हुँदैन अब त्यही हो हामी डिस्टिल वाटरहरू युज गर्न सक्छौँ यो चाहिँ भयो जुन हुन्छ नि पब्लिकली वा जेनरली हामी चाहिँ जुन गलत अभ्यासहरू चाहिँ गरिरहेका हुन्छ त्यसको बारेमा चाहिँ कुराकानी आँखा रोगीहरूको लागि चाहिँ अब अघि नै पनि भन्नुभएको थियो हजुरले होइन कुराकानीकै क्रममा यो लेजर थेरापीहरू आइसकेका छ यो, यो सर्जरीका कुराहरू पनि आइसकेको छ त्यो बाहेक अब एउटा प्रोफेसर भएको हिसाबले पनि मैले चाहिँ यो सोध्न चाहे होइन केही नयाँ उपचार पद्धतिहरू आएका छन् र आँखा रोगीहरूको लागि आँखाको लागि होइन नेपालमा पनि हुनसक्छ वा विश्वमा पनि हुनसक्छ विश्वमा पनि हुनसक्ने डायबिटिसको बिरामीहरूलाई होइन हामीले एन्ट्राभिटरल इन्जेक्सनहरू दिन्छौँ होइन त्यसले गरेर पनि राम्रो हुन्छ अनि त्यसपछि अरू लेजरहरू पनि डिफ्रेन्ट नयाँ टाइपको लेजरहरू आएको छ होइन अनि सर्जरी पनि नयाँ नयाँ टेक्निक्सको आएको छ होइन डिफ्रेन्ट टाइपको लेजर भनेर चाहिँ भन्नुभयो होइन त्यसको लागि चाहिँ अब लाइक मायापिक आइसट हुन्छ नि सर्ट साइटेडनेस छ वा लङ साइटेडनेस छ होइन त्यो भयो भने चाहिँ ट्रिटमेन्ट गर्न सकिने भयो त्यो बाहेकको अरू लेजर ट्रिटमेन्टहरू अरू लेजर ट्रिटमेन्टमा होइन अब आँखामा हाम्रो रेटिनाहरूमा डायबिटिजहरूले आँखामा पर्दामा असर गर्छ त्यसलाई हामी लेजर गर्छौँ होइन जलबिन्दुको मान्छेहरूलाई पनि हामीले आँखामा याग लेजर भन्छ त्यो लेजर गर्छौँ अनि अब आँखाको छाला वरिपरि पनि होइन mm -hmm. मासुहरू पलाउनेलाई पनि लेजरले फाल्न सक्छौँ होइन धेरै छ लेजर आँखामा युज गर्ने यो चाहिँ भयो नयाँ उपचार पद्धतिको बारेमा कुराकानी र चिकित्सा क्षेत्र नेपालमा के भइरहेको छ कस्तो भइरहेको छ करेन्ट इस्युजहरू चाहिँ के रहेको छ त्यसको बारेमा पनि हामी बुझ्नेछौँ सुन्दै गर्नुहोला वर्ल्ड एन्ड ब्युटिफुल स्टेसन युआर ट्यु नट टु स्पेक एफ फर्म अन वान पोइन्ट टाइम फर द सेकेन्ड कमर्सियल ब्रेक अफ show i'll be back right away Welcome back one more time. Kharikram Sunde is bald and beautiful. Big FM on a 1.2 MHz. And today we have a lady who is truly bald and beautiful. Dr. Sarita Tuladhar Dhakaal is a doctor. And I will mention that she's a little bit more about her profile. So, I want to say something about a little bit more about her. Ghandaki Medical College, Teaching Hospital and Research Center, ma, Department of Ophthalmology, which is related to the treatment of the treatment of the patient. As an associate professor or H.O.T. is a career. बिसाइड मेट्रो सिटी हस्पिटलमा आई कन्सल्टेन्टको रूपमा पनि कार्यरत हुनुहुन्छ र त्यो बाहेक उहाँको आफ्नै क्लिनिक पनि रहेको छ मेट्रो आई क्लिनिक पृथ्वी चोकमा र उहाँले त्यहाँ फ्री आई चेक भएको छ बिरामीहरूको हामी चाहिँ कुराकानी गरिराखेका थियौँ उपचार पद्धतिको बारेमा होइन आँखाको कसरी ख्याल राख्नु पर्छ त्यसको बारेमा चाहिँ हामीले कुराकानी गरिराखेका थियौँ नेपालको सन्दर्भलाई चाहिँ अलिकति जोड्न चाहे डाक्टर गोविन्द केसीका अनुसार चिकित्सा शिक्षा सम्बन्धी उच्च स्तरीय कार्यदलले दिएको वेदन लागू भए चाहिँ अनसन तोड्ने कुरा आएको थियो होइन र त्यसपछि चाहिँ भदौ सात गते दुई साल सोमबारका दिन एघार बुधेस सम्झौता जब सरकारसँग भयो त्यसपछि चाहिँ यो कुरा चाहिँ अलिकति सुन्नमा आएको छैन उहाँले चाहिँ त्यतिखेर जुन अनसन बस्नु भएको थियो त्यो चाहिँ छैठौँ पटक रहेको थियो होइन त्यसपछि यो जुन एघार बुधेस सम्झौता भयो त्यसपछि चाहिँ उहाँले अनसन तोड्नु भयो नेपालको चिकित्सा क्षेत्रमा चाहिँ धेरै विकृतिहरू आएको छ यसलाई चाहिँ सुधार गर्नुपर्छ हटाउनु कुनै कुनै कुराहरू होइन जुन पाए त्यही मेडिकल कलेजलाई चाहिँ एफिलिएसन दिनुहुँदैन भन्ने खालका कुराहरू आफै पनि यो चिकित्सा क्षेत्रमा हुनु भएको कारणले गर्दाखेरि के खालको कस्तो खालको सुधारहरू चाहिँ आइदियो हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई आजकल मेडिकल कलेजहरू पनि यदि धेरै भइसक्यो हो होइन त्यसबाट स्टुडेन्टहरू पनि एकदम निस्केको छ बाहिरको भन्दा नेपालमा एकदम क्वालिटी कन्ट्रोलै हुन्छ तर अब यति धेरै मेडिकल कलेज भए पनि यति धेरै डक्टर भए पनि होइन जति छ सबै सहरमै छ होइन मेन मेन सिटीहरूमा मात्रै छ त्यो के भन्छ अब त्यतातिर सुनिन्छ को कोले के केले होइन मान्छेले त्यतिकै ट्रिटमेन्ट गर्यो जुन ठाउँमा निड छ त्यो ठाउँमा डक्टरहरूलाई हुनु पर्यो उनीहरूलाई कसरी पुऱ्याउने डक्टरलाई सुविधा दिएर हुन्छ कि होइन अथवा के गरेर पठाउने बन्ड गरेर हुन्छ कि त्यसरी त्यो मा रियल निड भएको ठाउँमा डक्टर हुनु पर्यो अनि त्यसपछि पर अर्को चाहिँ अब त्यो डक्टर पनि अब कति सिटहरू त्यस्तो कुराहरू छ होइन त्यो <laughs> मेडिकल <laughs> काउन्सिलको त्यो पनि त्यो अनुसारको क्वालिटीको डक्टरहरू निकाल्नु पऱ्यो अनि ठाउँमा अभाइलेबल त्यो भने नि रुरल एरियाजमा हुनु पऱ्यो रुरल रू। एरियाजमा विकट क्षेत्रमा चाहिँ अलिकति फोकस गर्नु पऱ्यो होइन डक्टर मात्र भएर पनि भएन होइन त्यहाँ अनुसारको सेटअप पनि हुनु पऱ्यो डक्टर गरे के गरोस् होइन चिज सरकारले त्यही अनुसारै गर्नु पऱ्यो डक्टरको लागि हेल्प हुन्छ कि होइन पिएचसी हुन्छ कि त्यो हुनु पर्यो त्यही अनुसारको औषधि हुन्छ त्यही अनुसारको मेसिनहरू जुन उपचार गर्न चाहिन्छ त्योहरू सबै हुनु नभए अब त्यस्तो रुरल एरियाजमा जानेलाई होइन हुन पनि अहिले पनि दिइरहेछ रुरल एरियाजमा जानेहरूलाई पोस्ट ग्रेजुएसनको लागि सिटहरू दिने अझै त्यसैलाई बढाउने कि होइन त्यस्तै केही गर्यो भने अझै राम्रो हुन्छ कसरी प्रोत्साहन गर्ने त्यो गर्नु पर्यो र यो सँगसँगै अर्को इस्युको बारेमा चाहिँ कुराकानी गर्न चाहे यो धेरै दिन भएको छैन है यो जुन अबको कुराकानी गर्दैछु म चाहिँ अहिले चाहिँ छानबिन गर्दाखेरि यो तराईमा हो विशेष गरी होइन नक्कली डाक्टर प्रमाणित भएको होइन जुन डाक्टरहरू चाहिँ एकदमै चर्चित छन् जसले चाहिँ सुविधाहरू दिइराखेका छन् उनीहरू नै नक्कली भएको भन्ने खालका कुराहरू पनि आए यसमा चाहिँ तपाईँ हुन्छ नि विभिन्न चिकित्सकहरू चाहिँ पक्राउमा पनि परिरहेका छन् यो चाहिँ एकदमै दुःखको कुरा होइन जसले चाहिँ हाम्रो जीवनलाई चाहिँ हुन्छ नि हामीले चाहिँ जीवन नै उनीहरूको उनीहरूको अगाडि चाहिँ सुम्पिन्छौँ तपाईँहरू जे गरे पनि गर्नुहोस् हाम्रो लागि चाहिँ तपाईँहरू भनेको भगवान् हुनुहुन्छ भनेर चाहिँ हामी जीवन नै सुम्पिन्छौँ होइन उहाँहरू चाहिँ पक्राउमा पर्नु भएको छ यसमा चाहिँ को दोषी देख्नुहुन्छ तपाईँ अब यसमा त सबैको आफ्नो आफ्नो ठाउँमा दोषी नै छन् होइन हजुर अब नकली सर्टिफिकेट लिनेले पनि अब यो यस्तो एक्सन भनेको पहिल्यै हुनुपर्थ्यो नि अब अहिले गरेर कतिले गरे होला नि होइन हजुर ट्रेन भयो मान्छेले त्यही अनुसारले गर्न थाले कति जान्छन् जान त्यसलाई नै कन्ट्रोल गर्नु पर्यो पहिला अनि त्यसपछि अब लिने पनि गल्ती छ त्यो दिनेको पनि गल्ती छ चेक नगर्नेको पनि गल्ती छ टाइममै गर्नु पर्थ्यो अझै पनि भइरहेछन् होला होइन त्यसलाई कन्ट्रोल गर्न यसको लागि मेडिकल फिल्डमा मात्र होइन अरू फिल्डमा पनि छ होला यस्तो धेरै होइन बाहिरबाट exactly. नक्कली सर्टिफिकेट बनाउने त्यो सबै कन्ट्रोल गर्नु पर्यो नि पहिल्यै गर्नुपर्ने किन गरेन होइन अब हजुर हुने भइसक्यो अब के गर्नेहरूलाई कसरी गर्ने उनीहरूले सल्भ गर्नु पर्यो नि अब यो uh, चाहिँ जुन इस्यु रहेको छ यसको बारेमा चाहिँ हामीले कुराकानी हु। गऱ्यौँ डक्टर हुनुको पनि आफ्नै फाइदा वा बेफाइदाहरू पनि होला नि होइन हजुर तपाईँको एउटा जुन नाम रहेको छ तपाईँको नाम नाम नै ना इनफ हुन्छ होइन डक्टर सरिता भन्ने बित्तिकै नाम नै ना इनफ हुन्छ तपाईँको नाम नै सुनेर बिरामीको हुन्छ नि पेसेन्टको चाहिँ आधा बिरामी नै घट्ने त्यस्तो खालको पनि हुन्छ होला होइन डक्टर भइसकेपछिका फाइदा बेफाइदाहरू चाहिँ के होला डक्टर भइसकेपछिका फाइदा भनेको हामीले त अब कति पेसेन्टलाई त होइन हामीले भगवान्ले जस्तै कस्तो गर्न ट्रिट गरेर मान्छेलाई कति प्रब्लम परिरहेको हुन्छ कति पीडा भइरह हुन्छ होइन आँखा नदेखेर कति प्रब्लम भइरहन्छ हामीले पुष्टि दिन सक्छौँ त्यो एउटा ठुलो कुरा भयो अनि अब हाम्रो त प्राइभेट लाइफ अब के भन्छ पर्सनल लाइफ भनेको त अब प्रायः त हामीले हप्ताको सातै दिन पनि होइन पेसेन्टलाई दिइराखेको हुन्छौँ त्यो पनि भयो सेटिसफ्याक्सन हुन्छ हामीलाई हामीले कस्तो आँखा नदेख्ने मान्छेलाई पनि राम्रो गर्न सक्छौँ हजुर कस्तो दुखीहरूलाई कति गरिब आउँछन् उनीहरूलाई फ्री गराइदिन सक्छौँ त्यो गरेर भिजन दिन सेटिस्फ्याक्सन हाम्रो लागि ठुलो कुरा हो भनेपछि आफूले काम गरिसकेपछि चाहिँ जुन काम गरिसकेपछिको सन्तुष्टि हुन्छ त्यो जब पाउनुहुन्छ त्यो भनेको चाहिँ एउटा त्यसले चाहिँ खुसी लिएर नि होइन खुसी भइसकेपछि पक्कै पनि हाम्रो लागि चाहिँ फाइदाजनक भयो अब आफ्नो एउटा प्राइभेट लाइफ हुँदैन तपाईँ टाइममा कहिले दसैँ भइरहेको होला होइन आफूले कता गइ जानु होला कहीँ होइन के भन्छ पारिवारिक काममै जानु होला पेसेन्टले फोन गरेर म आउँदिन भन्न चाहिँ हामीले सक्दैनौँ जसरी भए पनि अब मान्छेलाई होइन कहाँ कहाँबाट आइरहेको हुन्छ आफ्नो लाइफलाई उ गरेर पनि पेसेन्टलाई चाहिँ हामीले गरेर गरि नै रहन्छौँ आफू बिरामी भएर होस् वा आफ्नो फ्यामिली मेम्बर बिरामी भएर होस् जस्तो म केही भए पनि म सक्दिनँ भन्दा चाहिँ हामीले त्यतिकै सक्दैनौँ होइन आफूले त्यसै नै नसक्ने भयो भने अरू कसै डक्टरलाई चाहिँ अभाइलेबल हामीले जसरी नै गराउनुपर्छ गराउनुपर्छ आउट अफ टाउनै भए पनि त्यो भनेको चाहिँ डेफिनेटली यहाँ चाहिँ एकदमै रियल च्यालेन्ज चाहिँ आउँछ होइन त्यो भनेको चाहिँ जो कसैले चाहिँ सक्दैन त्यही भएर पनि डक्टरलाई चाहिँ हामीले भगवान् भनेको होला होइन यो चाहिँ भयो चिकित्सक हुनुका फाइदा बेफाइदाका कुराहरू चाहिँ मैले चाहिँ गरेँ तपाईँ चाहिँ नेपालमा बस्नुहुन्छ होइन चिकित्सक हुनु बाहेकेको अर्को पहिचान भनेको चाहिँ तपाईँ एउटा नेपाली म पनि नेपाली तपाईँ पनि एउटा नेपाली होइन देश विकास चाहिँ जसरी हुनुपर्ने हो त्यसरी चाहिँ भइरहेको छैन होइन नीतिहरू चाहिँ लागू भएका छैनन् जुन नीतिहरू चाहिँ आइरहेका छन् होइन देश विकासको लागि चाहिँ तिनवटा प्रमुख कुराहरू एकदमै आवश्यक कुराहरू चाहिँ के के हुन् जस्तो लाग्छ तपाईँलाई पहिलो कुरा एजुकेसन हुनु पर्यो होइन एजुकेसन पनि सबै अब सबैलाई एजुकेसन हुनु पर्यो होइन अनि त्यसपछिबाट यो हेल्थको पनि होइन यो स्वास्थ्यको यो हेल्थ सर्भिस पनि ठाउँ ठाउँमा अभाइलेबल हुनु पर्यो स्वास्थ्य नै धन हो भन्छ होइन मान्छे स्वास्थ्य भयो भने पो बल्ल काम गर्न सक्छ होइन मान्छेको एटिच्युड पनि राम्रो हुनु पर्यो सबै चिज छ मान्छेलाई होइन ुडै uh -huh. छैन होइन uh -huh. मैले गर्छु भन्ने नै छैन भन्ने uh -huh. चाहिँ हुँदैन मान्छेले मैले जे चिज नै मैले गर्न चाहे भगवानले पनि तैँले चाहिँस् भने म त आँटमा पुरा हुन्छ अरे होइन त्यही भएर मान्छेलाई जहाँ इच्छा छ मान्छेले गर्न सक्छ आफ्नो एटिच्युड पनि राम्रो हुनु पर्यो त्यो पनि तिनवटा अटिच्युड भएन भने सबै चिज रिसोर्सेस भएर पनि केही काम हुन सक्दैन अगाडि बढ्न सकिन्छ भनेपछि एजुकेशन, हेल्थ र एटिट्युड भयो भने चाहिँ मान्छे पक्कै पनि अगाडि बढ्न सक्छ र देश पनि त्यसरी नै विकास हुनसक्छ भन्नुहुन्छ यो चाहिँ भयो देशको बारेमा कुराकानी म फेरि पनि चिकित्सा क्षेत्रमा फर्केर आउन चाहेँ जब चाहिँ मान्छेले चाहिँ हुन्छ नि डक्टरले एउटा सफेद कोट लगाएको देख्छ होइन टक्क स्थेथोसको झुन्ड्याएको देख्छ होइन ठक्क घाँटीमा त्यो हेर्दाखेरि चाहिँ आफै पनि त्यो पर्सनालिटी हेर्दाखेरि नै अट्र्याक्टिभ हुन्छ अपिलिङ हुन्छ मान्छेलाई चाहिँ डक्टर बनाउ बनाउँ कि लाग्ने भन्ने हुन्छ तर यो एकदमै गाह्रो छ यो पेसा यो पढ्न पनि गाह्रो छ होइन यो पेसा अँगालिसकेपछि पनि धेरै च्यालेन्जेसहरू चाहिँ छ पक्कै पनि जो जो चिकित्सा क्षेत्रमा लाग्न चाहन्छ चिकित्सा चा, चा। अब कसैको चाहिँ हुन्छ चा, मेरो छैन बा आमाले पढ भन्नुभयो होइन अथवा डक्टर भयो भने सबैले उ गर्छ भनेर भित्रबाट मान्छेलाई मन हुनु पर्यो होइन भित्रबाट छ भने डक्टर पढ्ने नभए अरू फिल्डहरू पनि छ होइन पढेपछि चाहिँ अब आफ्नो काममा चाहिँ होइन पेसेन्टको लागि चाहिँ आफूले सिन्सियर हुन सक्नु पर्यो फर्स्ट पेसेन्ट अनि त्यसपछि मात्र अरू कुरा आउँछ होइन पहिलो प्राथमिकता भनेको चाहिँ जहिले पनि बिरामीलाई दिनु पर्यो त्यो चाहिँ हुनु पर्यो त्यसरी चाहिँ जो कसैले चाहिँ काम गर्न सक्छ वा पढ्न सक्छ भने चाहिँ उहाँहरू चाहिँ हामी चाहिँ महिला भएको हिसाबले पनि म अलिकति महिलालाई चाहिँ फोकस गर्न चाहे महिलाको लागि चाहिँ चिकित्सा क्षेत्रमा भविष्य चाहिँ कस्तो छ महिलाको लागि पनि चिकित्सा सिस्टममा भविष्य राम्रो छ किनभने बाई नेचर नै होइन हजुर फिमेलहरू होइन भन्दाखेरि सब बानी बेहुरा होइन अनि पेसेन्ट मान्छेको बोली पचन व्यवहार अरूको भन्दा होइन मेलको भन्दा सफ्ट हुन्छ होइन अनि पेसेन्टले डक्टरको अब एउटा प्रेस्टिज पनि भयो होइन महिलाको लागि पनि डक्टर फिल्ड राम्रो छ होइन इन्डोरै भएर पनि काम गर्न मिल्यो होइन हजुर इन्डोर भएर पनि गरे अब आजकलको जमानामा सबैजना वर्किङ वुमेन त हुन्छ सबजना त्यस्तो जमानामा डक्टर भएर आफ्नो आफ्नो पहिचान बनाउन सकिन्छ बना महिलाहरू मेहनती पनि हुन्छ होइन अनि राम्रो छ महिलाको भविष्य यो चाहिँ फ्युचरको बारेमा कुराकानी हामी तर प्रेजेन्टमै रहिरहेका छौँ ब्रेकतर्फ जान चाहन्छौँ आउनेछौँ लास्ट कमर्सियल ब्रेकपछि रेपिड फायर सेग्मेन्टको साथमा डुस्टेट इन्टु बिग एफन्ट टू मेगा हर्च द सो इज वर्ल्ड एन्ड ब्युटिफुल वेलकम ब्याक वान मोर टाइम कार्यक्रम सुन्दै हुनुहुन्छ वर्ल्ड एन्ड ब्युटिफुल स्टेसन बेग एफएम वान पोइन्ट टू मेगा हर्चमा तपाईँ हामीलाई सुन्न सक्नुहुनेछ विश्वभर र अनलाइन पनि हाम्रो अफिसियल वेबसाइट लगइन गरेर द्याट इज डब्लु डब्लु डट एफएम बेग डट कम र्यापिड फायर सेगमेन्टको साथमा म फेरि पनि कार्यक्रममा उपस्थित भइसकेकी छु र आजको टाइममा हामीसँग हुनुहुन्छ वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सरिता तुलाधर ठकार र उहाँसँग चाहिँ अब ऱ्यापिड फायर सेगमेन्टको लागि चाहिँ म एकदमै रेडी भइसकेको छु म्याम चाहिँ रेडी हुनुहुन्छ कि हुनुहुन्न रेडी छु एकदमै रेडी हुनुहुन्छ अलराइट right. पहिलो प्रश्न चाहिँ सोध्न चाहे तपाईँलाई तपाईँको अहिलेसम्मको ठूलो उपलब्धि भनेको चाहिँ के हो म अब यो डक्टर भएँ त्यो पनि ठुलो उपलब्धि हो एकदमै अख्वार एकदमै अप्ठ्यारो सिचुएसन वा इन्काउन्टर पेसेन्टसँगको कुनै त्यस्तो छ हुन्छ नि कोही पेसेन्टहरू होइन त्यतिकै पनि उफ्रिने कराउने होइन हामीलाई टाइम दिएन भन्ने ऊ भन्ने गरिरहन्छौँ हामीले होइन तै पनि उनीहरूलाई कतिलाई चित्त बुझाउन सकिँदैन त्यही पनि हो मेडिकल कलेज र इन्फ्रास्ट्रक्चर यो एकदमै अस्तव्यस्त हुनुमा नेपाली राजनीतिलाई चाहिँ दोषी ठहर्याउन सकिन्छ वा सकिँदैन टु सम एक्सटेन्ट चाहिँ राजनीति पनि छ सबैले चाहिँ आफ्ना छोराछोरीलाई डाक्टर भएको चाहिँ हेर्न चाहन्छ होइन चा, हामीले चाहिँ कस्तो देख्छौँ भने सो नेपाली सोसाइटीमा डक्टर जब हुन्छ आफ्नो छोराछोरी जब ठुलो हुन्छ उसलाई पनि डक्टर नै बनाउन खोज्छ होइन यो चरणले चाहिँ यो जुन ट्रेंड रहेको छ यो जुन ट्रेन्ड रहेको छ यो चाहिँ मेडिकल क्षेत्रको हितमा छ वा यस्तै उत्पादन हुने जुन डाक्टर रहेको छ त्यसको क्वालिटीमा चाहिँ कम्प्रोमाइज भइरहेको छ के लाग्छ तपाईँलाई केही त क्वालिटीमा पनि कम्प्रोमाइज भएको हुन्छ होइन अब जस्तो मेरो फ्यामिलीमा सबै डक्टर छ मलाई डक्टर पढ्नै मन लाग्छ कि तैँले मर्नुपर्छ भन्यो भने जुन भित्रबाट आफूलाई लागेर भएको टि पनि भइराख्नु भएको छ नि प्रोफेसर भएर काम गरिराख्नु भएको छ कार्यरत हुनुहुन्छ यो चाहिँ तपाईँको एउटा हुन्छ नि अलिकति डिफरेन्ट पर्सपेक्टिभबाट चाहिँ हामीले हेऱ्यौँ होइन तपाईँलाई चाहिँ बिहान अफिसको लागि तयार हुन कति समय लाग्छ परिवारसँग परिवारसँग परिवारसँग भनेपछि आफ्नै बारेमा चाहिँ मनपर्ने एउटा राम्रो बानी अनि मन नपर्ने एउटा नराम्रो बानी जस्तो सुकै टेन्सन भए पनि मैले त्यसलाई चाहिँ होइन आफैले टलरेट गर्न र आफूले ऊ गर्न सक्छु नराम्रो बानी भनेको चाहिँ अब मैले चाहिँ धेरै मान्छेसँग म गुलमेल हुन सक्दिनँ अलिकति सोसियलाइज हुन चाहिँ टाइम धेरै तुरन्तै म सक्दिनँ लास्ट क्वेसन यो तपाईँको लागि यसमा चाहिँ तपाईँले आफूले आफूलाई चाहिँ मार्क गर्नुपर्ने हुन्छ टेन चाहिँ हाइएस्ट वानोस्ट डक्टर सरिता तुलाधर ढकाल कतिको फन लभिङ हुनुहुन्छ कतिको रेन्जमा पाउनुहुन्छ टेन हाइएस्ट वान लोएस्ट सेभेन पङ्क्चुली As a 7 यो सँगसँगै हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौँ होइन कार्यक्रमको अन्त्यमा चाहिँ जो जो साथीहरूले जो जो श्रोताहरूले बिग्याफ मनो वान पोइन्ट टू मेगा हर्टमा कार्यक्रम बोल्ड एन्ड ब्युटिफुल सुनिरहनु भएको छ तपाईँको आवाज सुनिरहनु भएको छ होइन उहाँहरूलाई चाहिँ के मेसेज दिन चाहनुहुन्छ डक्टरै भएर के भन्छु भने आँखाको चाहिँ सानोतिनो समस्याहरूलाई पनि होइन हजुर अब भइहाल्छ अब आँखामा केही फोहोरै पस्यो होइन मैले देखेछु कोही मान्छे आउँछन् दुई महिनापछि होइन केही भए पनि हेरौँ न आलटाल गरौँ चाहिँ नगरौँ हजुर अब आफ्नै मान्छेहरू पनि कति देखेछौँ सानो समस्या आँखा देख्ने काम भयो है भोलि पर्सी भनेर हप्ता दिनपछि आउँदा आँखाको ट्रिट गर्दा पनि नहुने भइसकेको हुन्छ आँखाको सानोभन्दा सानो समस्या भयो पनि आई ह स्पेसलिस्टलाई हो अथवा अन्त होइन आई सम्बन्धी कसैलाई देखाइहाल्नुपर्छ जुन ठाउँमा छौँ अब त्यो अब हामी पेरिफेरिमा एकदम टाढा छौँ भने अप्थानोलोजिस्ट नहोला होइन आईसँग रिलेटेड होइन अप्थानो एसिस्टेन्टै होला होइन अथवा आई वर्करहरू केही होला जसलाई भए पनि आँखाको चाहिँ देखाइहाल्नुपर्छ त्यसपछि त्यो अनुसारको नत्र चाहिँ सानो समस्याले कुराले ठुलो कुरा समस्या हुन आउन सक्छ त्यही भएर चाहिँ आफ्नो स्वास्थ्यप्रति चाहिँ हामी कहिले पनि लापरवाही चाहिँ गर्नुहोस् कार्यक्रममा चाहिँ समय दिनुभयो निमन्त्रणा जुन रहेको छ त्यो चाहिँ स्वीकार गरेर त्यसको लागि चाहिँ एकदमै थ्याङ्कयू भन्न चाहन्छु आइएम ट्रुलीड म्याम हस् तपाईँलाई पनि थ्याङ्क यू मलाई यसरी बोलाउनु मलाई पनि एकदम खुसी लागेको छ तपाईँलाई पनि थ्याङ्क यू र उहाँ हुनुहुन्थ्यो डाक्टर सरिता तुलाधर ढकाल जो विगत आठ वर्षदेखि चिकित्सा क्षेत्रमा लागिरहनु भएको छ नेत्र रोग विशेषज्ञको रूपमा र उहाँ चाहिँ गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा डिपार्टमेन्ट अफ अप्थेल्मोलोजीमा एज अ एसोसिएट प्रोफेसर र एचओडी पनि रहिसक्नु भएको छ कार्यरत हुनुहुन्छ भन्न चाहन्छु त्यो बाहेक मेट्रोसिटी हस्पिटलमा पनि आई कन्सल्ट्यान्टको रूपमा कार्यरत हुनुहुन्छ तपाईँलाई आजको यो जुन कुराकानी रहेको छ योबाट चाहिँ पक्कै इन्सपायर हुनुभयो र धेरै कुरा सिक्नुभयो भनेर चाहिँ मैले अपेक्षा गरेको छु तपाईँले आजको कार्यक्रम सुन्न भ्याउनु भएको छैन भने, भने साउन्ड क्लाउड मार्फत यो कार्यक्रम तपाईँलाई आर्काइभ स्वरूप उपलब्ध पनि गराउनेछु कार्यक्रम सुनेर साथ दिनुभएकोमा थ्याङ्क यू भन्न चाहन्छु सबै श्रोताहरूलाई टेक्निकल सपोर्ट गरिदिनु भएकोमा पनि थ्याङ्क यू भन्न चाहन्छु डु स्टेडियम टु बेगाफम अन वान पोइन्ट टू मेगा हर्ट सृजना एट साइनिङआट विथ डक्टर सरिता नमस्ते